लडेधुराको सकायल गाडमा बग्रेर पहिरो जाँदा संसदको बैठक आज पनि बस्दै बैठकमा केही महत्वपूर्ण विधेयक प्रस्तुत गरिने संसद निमावलीमा देखिएको विवाद समाधान गर्न सभामुख हर्दी सक्रिय भूमध्य सागरमा करिब सात सय आप्रवासी बोकेको डुङ्गा डुब्यो तीन सय उद्धार एक जाप्ने जापनी नागरिक द्वारा छियानबे वर्ष में स्नातक चैंपियन बक्सर ऑली को निधन प्रभावकारी फिरकोंची मोडुलेसन को बयानबे दशमलव दुई मेघाजरनेट अनलाइन यूनिटीपी प्रसारण भईक दिवसो तीन को मा मा अब मा, को मा एक बजे यूनिटी खबर में स्वागत को सकायलगाड़ बालिका बेपत्ता भाज बिहान सात बजे समय का को समयमा गाढले बगाएर ल्याएका काठ दाउरा संकलन गर्ने क्रममा मस्टामाण्डो छ वसन्त फूल बस्ने खडक भुलकी छ वर्षीय छोरी करिश्मा फूल बगेर बेपत्ता भएकी हुन। वर्षासँगै गाडमा पानीको वहाव बढेसँगै बगाएर ल्याएका काठका मुढाहरू संकलन गर्ने क्रममा एक्कासी पानीको बाह फेरि बढेपछि करिस्मालाई बगाएको र सँगै रहेका अन्य तीनजना बाल बालिका भने ज्यान जोगाउन सफल भएको जिल्ला प्रहरी कार्यालय डोडिल धुराले जनाएको छ बेपत्ता बालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ डोटीको बनलेक साथ स्थित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 संसद निमावलीमा देखिएको विवाद समाधान गर्न सभामुख ओन्सरी घर पुन सक्रियता देखाएकी छन् प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बालुवाटारमा भेटवार्ता गरी सभामुख घर्तीले निमावलीमा भएको देखिएको विवाद तत्काल समाधानका लागि पहल गर्नुपर्ने बताएकी हुन् निवली अन्तर्गत संसदीय सुनाई विशेष समिति गठनमा दलहरूबीच विवाद छ समिति गठनका विषयमा दलहरूका शीर्ष नेताहरूको बैठक पनि निष्कर्षहीन भएको नियुक्ति प्रक्रिया समेत अवरूद्ध हुँदै आएको छ निमावली मस्यौदा समितिले लामो समयसम्म विवाद समाधानको प्रयास गर्दा पनि नमिलेपछि त्यसको टुङ्गु संसदबाट लगाउने तयारी भएको छ सभामुख घरतीले संसदबाट विवाद समाधान गर्नुपर्ने भए मतदानमा लैजानै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 भूमध्य सागरमा करिब सात सय आपरवासी बोकेको एउटा डुङ्गा डुबेको छ डुङ्गामा रहेका मध्ये तीन सय चालिस जनालाई बचाए पनि अरू सबै व्यवस्था रहेको ग्रीसका अधिकारीहरूले जानकारी दिएका छन् समुद्रबाट नौवटा सप पनि निकालिएको खबर छ करिब सात मानिस चढेको अनुमान गरिएको उक्त डुङ्गा ग्रीसको क्रेट द्वीपको दक्षिण पचहत्तर माइल टाढा फेला परेको हो हवाई जहाजमा पानी जहाज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 अलीको निधन भएको छ श्वास प्रश्वासमा समस्या देखेपछि शुक्रबार अस्पताल भर्ना भएका चौरा वर्षका अलिको शनिबार बिहान एनबिसी एन न्युजलाई उद्ध गर्दै समाचार संख्या रोयल्टर्सले जनाएको छ उनी सन् उन्नाइस सय चौरासीदेखि पार्किन रोगबाट पीड़ित रहेका थिए गएको वर्ष पिसाबबाट पिसाब नलीमा संक्रमण भएपछि उनलाई पटक पटक अस्पताल भर्ना गर्नु परेको थियो सन् उन्नाइस सय एकासीमा व्यावसायिक बक्सिङ खेलबाट सन्यास लिएका अलीले बाह्र वर्षको उमेरदेखि डणुधुराको सकाल गार्डमा बगेर एक बालिका बेपत्ता पहिरो जाँदा केआई सिंह राजमार्ग अवरुद्ध व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै बैठकमा केही महत्वपूर्ण विधेयक प्रस्तुत गरिने संसद नि निमावलीमा देखिएको विवाद समाधान गर्न सभामुख घटी भूमध्य सागरमा करिब सात सय आपरवासी बोकेको डुङ्गा डुब्यो तीन सय चालिसजनाको उद्धार एकजना जापानी नागरिकद्वारा छ्यानब्बे वर्षमा स्नातक गरीको निधन